नमस्ते सबलाई मारायणी खड़का शैली थिएटर रेडियो सगरमाथ को संयुक्त प्रस्तुति रेडियो नाटक चौ बाटो में यहां स्वागत कर हरेक सोमबार चाहिँ चौबाटोको नयाँ भाग लिएर म आज पनि आइसकेकी छु आज चौबाटोको उनासाठ भाग हो नयाँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भाग भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ अन्ठाउन्नौ भागमा सकियो भनेको पवित्र र प्रशान्तको सम्बन्धले साथी मात्रको भए पनि नाम पायो सपना फरक फरक हुनेहरूको सायद बाटो पनि फरक नै हुन्छ अर्कोतर्फ पवित्राको पैसा फेरि हरायो शङ्का त सन्तोषलाई नै गरेकी छि अरूलाई गरोस् पनि कसरी कोठाभित्र राखेको पैसा बाहिरको मान्छेले लग्यो भनेर कसरी भन्नु उता नवीन दाईसँग नाटक हेर्न ना गएको फोटो फेसबुकमा आएको कुराले वर्षा तिक्क भएकी थिए वर्षाको हैरानी अझै बढ्छ कि यहीँ सकिन्छ त्यो थाहा पाउन आउन सुनौ आजको उनासाठी अङ्क अनि लाइसेन्स लिएको त मलाई भन्दै भनेनौ त किन भन्नु पऱ्यो त तिमीले चाहिँ मलाई सबै कुरा भनिसो र कुरा गर्नु आएको कि झगडा गर्न हामी त्यो त तिमीलाई थाहा होला नि तिम्रो प्रब्लम के हो कि मिलन मेरो प्रब्लम मेरो प्रब्लम हो म तिमीसँग टाइम स्पेन्ड गर्न चाहन्छु कुरा गर्न चाहन्छु त्यही हो मेरो प्रब्लम गरेकै छ त अनि टाइम स्पेन्ड गरिरहेको छ त कुराकानी कति भए चाहिँ इनफ हुने हो कि तिमीलाई जस्तो अर्को लिएर पनि आएको मैले तिमीलाई टाइम कहाँ छ र तिमीसँग मेरो लागि कस्तो कुरै बुझ्दैनौ यार तिमी जति बेला पनि म अब तिमीसँगै हिँडिरह मेरो अरू केही काम हुँदैन अँ कस्तो काम हुन्छ सब थाहा छ मलाई के भन्नु खोज्या हो क्या तिमीले राजनीतिदेखि साहित्यका कुरासम्म बुझाएको यति पनि कुरा बुझाइराख्नुपर्छ मैले तिमीलाई डिफ्रेन्स त्यति त हो नि तिमी एक्सनले गर्छु टु मच म शब्दले What do you mean err <sighs> I thought it would be great being in a relationship I also thought so sidha sidha kura garnu bhai garo okay, na bhai ma garcha chu ghar jau ki natak herna mala ke project ta ko khushali ma sabalai treat dine bhanu bhate nabindai le tui jana ko plan ta jaina milaine mili halchani जनाको सिटीमिटी बन्दैन भनेर त गएको म अनि आएँ सबैजना आएँ आएनन् भयो आउँछ जस्तो लाग्यो थियो म गएँ आएन त्यही त तिमीलाई त कहीँ मिस हुनै हुँदैन नि के भयो त अहिलेसम्म नाटक हेर्न गएको थिइनँ म गएँ राम्रो नाटक छ भने गएँ त्यो नाटक फेरि फेरि चल्दैन के अरे अँ मुभी त वर्षभरि चलिरहन्छ नि युट्युबमा त आउँछ नि नभए अनलाइनमा आउँछ सिडी किने नि भयो युट्युबमा हेर्नु र हलमा हेर्नु एकै हो I believe we are fighting over a movie. Come on, man. You're not going to be afraid of anything. You're not going to be afraid of anything. What's up, grandma? You don't have to say anything. You don't have to say anything. You don't have to say anything. कति रिया छौ भने म के भन्नु भएन त तिमीले पो दाई माने छौ त त्यसले मानिस नवीन दाईले मलाई मन पराउँछ भने चाहिँ तिम्रो दिमागमा कहाँबाट घुस्यो कि तिमीलाई अहिले पनि ना लागिरहेछ नाटक हेर्न ना भनेर त्यत्रोजनाले प्लान गर्दा एकजना मात्रै आउनु त्यो पनि नाटक सुरु भएको पन्ध्र मिनटपछि यो सबै कुराको इन्सिडेन्ट लागिरहेछ तिमीलाई पन्ध्र मिनट पछि भन्ने चाहिँ तिमीलाई कसरी थाहा भयो फोटोको कमेन्ट पढेर तिनीहरूको प्लान हो त्यो वर्षा नत्र पसन्तै लास्ट सिटमा तिमीहरू दुईजना मात्रै अगाडिको सिटमा बसेर हेर्न पर्ने कारण के हुन्छ <laughs> तिमी यस्तो न्यारो माइन्डेड मान्छे होला भनेर त मैले कहिले सोचेँ नि थिइनँ बाबु प्रशान्त अस्ट्रेलिया गयो नि कु प्रशान्त चिन्दैनस् र ए प्रसा अब ए नगर्न अनि त्यसको त भिजाएको थिएन होइन र तैँले कसरी थाहा पाइस् तँ बोल्दा थाहा पाएको नि अलिअलि अँ डिपेन्डेन्टमा गयो बिहा गऱ्यो त्यही बाहिर जानको लागि गऱ्यो एन्छु म नर्सिङ सकेर जा अनि मलाई नि तान नचाहिने कुरा नगर अनि के त सब जान्छ जान। ब्रेकअप भइसक्यो मेरो के भयो किन नि कुरा नमिलेर झनबुढाले अस्ट्रेलियाबाट सारालाई आइफोन पठाइदिनु भयो भनेर मख परे खेर गइहाल्यो नि आफू पौरख गरेर किनौँ भन्ने छैन अर्काको आश गरेर बस आपू ले पौर करें किन् जल तो दीदी आईफोन चलाने रही बुढ़ो भैस कला आईफोन तलाम करोरीफोन आइफोन सीधे कंपेयर करनी नहीं कम खाने हो क्या चिनी कमें खानु त अल्छी उठ्न अल्छी लागेर चिनी कमको भाँसा नदेऊ मलाई अरू बेलामा मुखमा हालिसक्नुहुन्न चिया गुल्यो <laughs> भएर ओइ आज कति गते हो आज अँ पखेँ हेर्नै पर्छ हौ उन्तिस ए भाँडा तिर्नुपर्ने भोलि बिहान लगेर दिएँ है बाबु त्यही कोटको खल्तीमा छ पैसा बत्तीको युनिट पनि कति उठाएछ आफै हेर कि त्यो बुढीले आँखा देख्दैनन् राम्ररी ल पुराले एउटा न्यानो गलबन्दी नै किनेर पठाइदिए भन्दै हुनुहुन्थ्यो मलाई जाडो जान लागिसक्यो तँ त्यता कलेजतिरबाट फर्किने बेलामा किन्दे ल बाबु एउटा कति नै पो पर्ला र सुरेशलाई पर्सी घर जाने रे पठाइदिनु पर्ला उनीसँग नबिर्सी नि फेरि ला यो कफनी क्या नमिठो कफी खुवायो रे यसले खाने बेला खाइस् कहाँ छैन मिठो भएर खाऊ र तातो भएर खाएको ऊ त्यो किताब पुग्दा एकछिन हेरेर सुत्नु पर्यो दिदी जम्मै तान्यो बौलाले कहाँ ताने छु दिदी भाडा अलिकति पछि तिरे नि हुन्न यसपालि किन हो मैले अलिकति चाहिएर खर्च गरेको थिएँ पैसा त्यही भएर के कुरामा ए त्यो साथीले मागेर हो तिनीहरूको अलिक गाह्रो छ क्या बिचरा कति दिश्र अनि धेरै होइन पाँच हजार मात्रै हो अनि फिता कहिले दिन्छ नि हामीलाई पनि चाहिहाल्छ दिन्छु भने घरबाट पैसा आउने भइहाल्यो नि त दि कति टेन्सन लिइरहेको छु के होइन ल्याएको छैन म थाहा पाउँदिनँ नि कस्तो हो त मिलन दाई पनि त्यस्तै हो छोड्दै मम्मीले वर्षा दिनलाई के भएछ राम्ररी खाना पनि खाइन भन्दै हुनुहुन्थ्यो नि न है मम्मीलाई केही पनि काम छैन नि मेरो एक एकपटक फोन पनि गराएको छैन कि कस्तो हेर न अस्तिदेखिको नहजुरले गर्ने नमिलन दाईले एक न एकजनाले नगरी त कहाँ हुन्छ त नि मैले किन गर्ने नि मेरो के गल्ती हो र ए यो नवीन गर्दा हो क्या तपाईँहरूको रिलेसनसिप बिग्रेको नवीन के गराएको र गर यहाँ जे जति बिग्रेको छ सबै मिलनको मेन्टालिटीले बिग्रयो नवीन दाइले मनै पराउँछ भने त्यसले त्यसरी कसरी भन्नसक्छ कि दाईले त सबैलाई त्यस्तै व्यवहार गर्नुहुन्छ ल यदि मलाई नवीन दाले मनै पराउँछ रे भन्यो भने त्यसले मसँग कुरा गर्ने तरिका त्यही हो मैले त मन पराउँदिनँ नि त यार उसले त त्यो पुरै नाटक हेर्न ना। गएको कुरालाई लिएर हेर त्यहाँ अरू नआउनु अनि त्यसपछि त्यो बसन्त दाई ढिलाउनु सबलाई कथा बनाएर तँसँग बसेर नाटक हेर्नलाई नवीन दाईले त्यस्तो प्लान रचेको पो बनाइदियो क्या अब कस्तो खुरापाती दिमाग त्यही भन्या कतै नपाएर नवीन दाले त्यस्तो गर्नुहुन्थ्यो होला त दाइलाई मन पराउने केटीहरू त कति छन् कति कलेजमा नवीन दाईलाई थाहा छ यो, के यो कुरा छैन बिचरा कहाँ भन्नु के सोच्नु होला भन न अझ अर्कोपल्ट त मिलनलाई पनि ल्याउनुपर्छ नाटक हेरौँ न भन्दै हुनुहुन्थ्यो त्यस्तो मान्छेले कहीँ नभएर त्यस्तो काम गर्छ होला मिलन दाले भन्छ यो कुरा कसरी भन्नु नि मलाई त्यो प्लान रचेको कुरा गर्ने बित्तिकै मेरो त्यो दिमागै पनि घुम्यो अनि म त हिँड्थेँ त्यहाँबाट ए झ्याउरै छ लपसप भन्ने कुरा नि साह्रो अन्त त्यस्तो दिक्क आइसक्यो खै दिदी मान्छे हेरेर फरक हुने हो कि जस्तो लाग्छ मलाई त साथी हुँदै कति ठिक त थियो बेकारको टेन्सन मात्रै साँच्चै मिलन र वर्षाको सम्बन्धमा अवरोध के हो नवीन दाई वा मिलनको इन्सिक्युरिटी अर्को भागमा के होला यो थाहा पाउनु त अर्को हप्ता कुनै पर्छ त्यति झेल तपाईँ हामीलाई प्रतिक्रिया लेखेर पठाउनुहोस् हाम्रो प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा फेसबुक डट कमलाई ट्विटरमा ड्रामा र शैली हो यस साथ हामीले नाटक रेकर्ड गर्दाका केही रमाइलो क्षेणहरू यसै नाटकको अन्त्यमा समावेश गरेका छौँ है आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू आर्यन न्यौपानी रविना थापा दुर्गा कार्की सीमान्त बुढा र समापिका गौतमलाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै अहिलेलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्नुहोला चौबाटोलाई माया गर्दै गर्नुहोला गुड बाई कति तर मेरो त यस्तो मिलाउने खाल्ने छैन यसमा तपाईँ ए भाँडा तिर्नुपर्ने भोलि बिहान लगेर दिएँ है त्यही कोडको खल्तीमा छ पैसा बत्तीको युनिट कति उठ्याएको छ आफै हेर है त्यो बुढाले आँखा देख्दैन नवीन दाईले मनै पठाउँछ भन्ने त्यसले कसरी के हौ फेरि भन्छ यो मैले तलको माथि माथिको तल सारेको थिएँ कि पछि चिने ला छैन कम खाने हो क्या कम खानु पर्छ चिने त अल्छी कोही एकजना मान्छे चाहिँ हुनुपर्ने कि त्यहाँ है अल् त सही तर हुन्छ नि डाँडा गरी उठ्न खै त अल्छी उठ्न अल्छी लागेर चिनिकमको भाँसै दिँदै दिँदो रहेछ साथी हुँदै कति ठिक त थियो बेकारको टेन्सन मात्रै I już neutra...